सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समयका हातसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्लु डट रेडियोपीबाट संसार पनि के शासनै रहनु भएको दिउँसो दुई बजीको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचारका शीर्षकहरूबाट अहिलेसम्म गुडको नेतृत्व गरेकाले ओलीले सिङ्गो पार्टी आँक्न नसक्ने नेकपा एमालेका वरिष्ठ नेता नेपालको दावी आफ्नै पार्टीबाट सरकारमा गएका मन्त्रीहरू सत्ताको दुरूपयोग गर्न गएको आरोप व्यवस्थापिका संसद बैठक केही बेरमा बस्दै सरकारले ल्याउन लागेको बजेटका विषयमा छलफल हुने लडाखको विद्रोहीहरूले कुनै विकल्प बाँकी नराख्या नराखेकाले नराखे बाध्य भएर हवाई आक्रमण गर्नुपरेको पाकिस्तानका प्रधानमन्त्री शरीफको भनाई अमेरिकाद्वारा इराकमा रहेको आफन्त सुरक्षाको लागि सेना पछ्याउने तयारी र विश्वकप फुटबलमा आज राति दुईवटा हुँदै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 अब समाचार विस्तारमा नेकपा एमालेका वरिष्ठ नेता माधु कुमार नेपालले नेता केपी ओलीले अहिलेसम्म गोठको नेतृत्व गरेकोले सिंगो पार्टी हाँक्न नसक्ने दावी गर्नुभएको छ प्रेस चौधरी मकनपुरले आज हेटोडामा गरेको पत्रकार सम्मेलनमा उहाँले गोठको नेतृत्व गर्नेले कुनै पनि हालतमा पार्टी चलाउन नसक्ने बताउनुभयो आफूले पार्टीभित्र गोठ नचलाएको र यसअघि पनि पार्टीको नेतृत्व गरेकाले पार्टी चलाउन सक्षम रहेको नेपालको भनाइ छ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 आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको बजेटका विषयवस्तुबारे आज पनि व्यवस्थापिका संसद बैठकमा छलफल हुने भएको छलफलका लागि व्यवस्थापिका संसदको बैठक दिउँसो तिन वर्षका लागि बोलाइएको छ बैठकमा धारणा राख्दै सभासदहरूले गरिबी घटाउने उत्पादकत्व बढाउने क्षेत्रमा लगानी बढाउन कृषिको आधुनिकीकरण गर्दै रोजगारीका लागि विदेशी युवाहरूलाई स्वदेशमै काम र दामको अवसर उपलब्ध हुने गरी बजेट सार्वजनिक गर्न सुझाव दिइरहेका छन् आर्थिक समृद्धिका कार्यक्रम साझा आर्थिक कार्यसूची खुला आर्थिक नीतिको अवलम्बन गर्न र निजी सम्पत्तिलाई राष्ट्रियकरण नगर्न राष्ट्रियकरण नगर्न शिक्षा स्वास्थ्य दस्ता आधारभूत आवश्यकता सेवा सुनिश्चित गर्दै सर्वसाधारणको जीवनस्तर उकास्ने गरी बजेट आउनु पर्नेमा सुभासदहरूले जोड दिएका छन् प्रमुख प्रतिपक्षी दल एकीकृत माओी लगायत दलका सुभासदहरूले भने अर्थ मन्त्रालयले पूर्व बजेट छलफलका निम्ति उपलब्ध गराएको दस्तावेजमा गरिबी घटाउने उपाय र स्पष्ट उल्लेख नभएको भन्दै आलोचना गर्दै आएका छन् भारतमै भाव बढेर आएकाले नेपाली बजारमा सुकेको प्याजको भाव उकालो लागेको छ भारतमा प्याजको न्यूनतम निर्यात मूल्य नै पन्ध्र बढेपछि नेपालमा भाव बढेको विक्रेताहरूले बताएका छन् यो सिजन प्याजको उत्पादन कम हुने र भाउ बढ्ने सिजन हो भारतबाट नयाँ उत्पादन जुलाईको अन्ति वा अगस्तको सुरुदेखि मात्रै आउने भएकाले त्यतिञ्चसम्म से भाउ बढ्ने अनुमान गरिएको छ भारतको महाराष्ट्र कर्नाटक मध्य प्रदेश गुजरात बिहार आन्ध्र प्रदेश राजस्थान हरियाणा र तमिलनाडु प्याज उत्पादन हुने मुख्य क्षेत्र रहेका हुन् जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी बत्तीस प्याज उत्पादन हुने गरेको छ तर मनसुनका बेला प्याजको उत्पादन र बिक्री वितरणमा हरेक वर्ष कमी आउने गरेको छ लगातार पानी पर्दा किसानले प्याज नखनिएर खनिएर बिक्रीका लागि ठिक्क पारिएको ब्याज पनि बजारमा नपठाउँदा गएको वर्ष प्याजको भाउ किलोको डेढ सय रुपियाँभन्दा माथि पुगेको थियो गएको हप्ता नेपालको थोक बजार छब्बीस देखि 30 रुपया किलो में किनपेज प्याज आज 35 रुपया किलो पोगे विक्रेता भारतीय अइल कर्पोरेसनले पठाएको नयाँ भाव अनुसार नेपाल अइल निगमलाई खाना पकाउने ग्यासबाहेक अरू सबै पेट्रोलियम पदार्थमा नाफा भएको छ नयाँ भाव अनुसार पेट्रोलमा मासिक बिस करोड चौवालिस लाख र डिजलमा तिन करोड तेह्र लाख रुपियाँ नाफा भएको छ यस्तै मटितेललाई मटितेलमा तिन करोड सत्तालिस लाख आन्तरिक हवाई इन्धनमा एघार करोड सत्तरी लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा बत्तिस करोड चौतिस लाख रुपियाँ नाफा रहेको अयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले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 मासिक घाटा केही कम भएको हो अहिले ग्यास बाहेक सबै पेट्रोलियम पदार्थमा नाफा रहेकोले स्वचालित मूल्य प्रणालीमा उपयुक्त समय रहेको घिमिरेले बताउनुभयो संसदीय समितिले पनि निकमलाई स्वचालित मूल्य प्रणालीमा सुझाव दिएको छ संसदीय समितिले समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै निगमका प्रवक्ता घिमिरेले पेट्रोलियम आपूर्तिबारे छिट्टै केही नयाँ निर्णय हुने बताउनुभयो साक्षरता कक्षा सञ्चालनमा अनियमितता भएको भन्दै अख्तियार रूपको अनुसन्धान आयोग लगायत तिनवटा निकाले अनुसन्धान सुरु गरेको छ जिल्ला शिक्षाकालय महोत्तरीले सञ्चालन गरेको अभियान कक्षा सम्बन्धमा त्याग रूपक अनुसन्धान आयोगको राष्ट्रिय सतर्कता केन्द्र र शिक्षा विभागको अनुपचार शिक्षा केन्द्रले अनुसन्धान सुरु गरेको हो ती निकायहरूले जिल्ला शिक्षाकालयमा पत्रचार गरी चौबिस घन्टाभित्र कक्षा सञ्चालन भएको नभएको यथार्थ विवरण र रकम निकासा सम्बन्धमा कति रकम निकासा भएको भन्ने प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ जिल्ला शिक्षा कार्यालय र मासिक सामाजिक सङ्घ संस्थाका गुवाले साक्षरता अभियानलाई कागजमै सीमित बनाएर करिब एक करोड उन्चालिस लाख रुपियाँ दुरुपयोग गरेका छन् सदरमुकाम जलेश्वर र सोर गाविसमा साक्षरता कक्षा सञ्चालनका लागि सैतिसवटा सामाजिक सङ्घ संस्थासँग शिक्षा कार्य महोत्तरीले सम्झौता गरे पनि अनुगमनका क्रममा नब्बे प्रतिशतभन्दा बढी स्थानमा कागजमै सीमित रहेको पाइएको छ शिक्षा कार्यले वैशाखदेखि तिन महिनाका लागि सञ्चालित अभियानमा पन्ध्रदेखि साठी उमेर समूहका छब्बिसजना निरीक्षरलाई साक्षर बनाउने लक्ष्य रहेको जनाए पनि मस्किलले पाँच सयजनाले साक्षरताको अवसर पाएको अनुमान छ प्रणको अर्पणचना चितुवनको क्षेत्र नम्बर साललाई विकासको नमुना चित्र बनाउने कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलको प्रतिबद्धताप्रति तपाईँको विचार के छ यी मतदाता तान्ने मेसो वि प्रधानमन्त्री निर्वाचित भएकाले होला पनि सी हावादारी कुरा अर्पण जन आवाज में तक जिसको मोबाइल को मैसेज बॉक्स रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी आपूलाई बी वा सी टाइप गरी चौवालीस पचपन वा पैंतालीस पचपन्न मठा सकू अर्पण जन आवाज को मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नानगढे डा बिरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन्डौ बिसी काठमाडौँ सडक खण्ड मुगलिन्दमौली पोखरा सडक खण्ड र नायनगढ फ्रासेबुटो सडक खण्ड पनि खुल्ला छ ट्राफिक खबर के साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राित फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्ठानबे पांच पचास एकसठी सात सौ तिरचालीस मौसम आजको अधिकतम र न्यूनतम तेइस डिग्री सेल्सियसले सुनाएको छ दको आश्रय स्थल बन्ने मौका कुनै पनि हालतमा नदिने भन्दै हवाई आक्रमण सही भएको बताउनु भयो उहाँले पाकिस्तानलाई शान्ति भूमि बनाउने प्रणय गरेको भन्दै विद्रोही लडाकुको विरुद्धको कारवाहीबाट शान्ति र सौहार्दको सौहार्दताको युगको शुरूआत हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो सरकारले तालिबान लडाकुसँग शान्तिपूर्ण वार्ताको प्रयास गरिरहे पनि उनीहरूले जतासुकै आगो र रगत फैलाएको प्रधानमन्त्री शरीफको टिप्पणी छ अमेरिकाले इराकमा रहेको आफ्नो दूतावासको सुरक्षाको लागि करिब दुई सय पचहत्तर जना सेना इराक पठाउने भएको छ व्हाइट हाउसका अनुसार दूतावासको कर्मचारीहरूको सुरक्षाका लागि सेना पठाउन लागि पछिल्लो समय सुन्ने विद्रोही समूह विद्रोही समूह आइएस इराकका केही सर कब्जामा लिएपछि इराकमा हिंसापूर्ण घटनामा वृद्धि भएको छ किल खेलसम्म सारा विश्वकप फुटबलमा आज राति दुईवटा र भोलि बिहानै एउटा खेल हुँदैछ राति पाउने दस बजे हुने पहिलो खेलमा सम यसका बेल्जियम र आद... अल्जेरिया भेन्नेछन् त्यस्तै राति पाउने एक बजी हुने दोस्रो खेलमा ब्राजिल र मेक्सिको बिच प्रतिस्पर्धा हुनेछ प्रतियोगितामा यी दुई टोलीको दोस्रो खेल हो यसअघि ब्राजिलले क्रोएसिया र मेक्सिकोले क्यामरुनलाई पराजित गरेका थिए आजको खेलमा दुवै टिम बिचै यात्रा जारी राख्ने तयारीका साथ मैदानमा उत्रै छन् तुलनात्मक रूपमा केही कमजोर मानिएको मेक्सिकोले आज ब्राजिललाई कडा चुनौती दिने अनुमान गरिएको छ प्रतियोगिता अन्तर्गत भोलि बिहान पाउने चार दक्षिण कोरिया र रुस आम्ने दिउँसो अहिलेसम्म गुटको नेतृत्व गरेकाले ओलीले सिङ्गो पार्टी हाँक्न नसक्ने नेकपा एमालेका वरिष्ठ नेता नेपालको दाबी आफ्नै पार्टीबाट सरकारमा गएका मन्त्रीहरू सत्ताको दुरुपयोग गर्न गएको आरोप व्यवस्थापिका संसद बैठक केही बेरमा बस्दै सरकारले ल्याउन लागेको बचेटका विषयमा छलफल हुने लडाकु विद्रोहीले कुनै विकल्प बाँकी नराखेकाले बाध्य भएर हवाई आक्रमण गर्नु परेको पाकिस्तानका प्रधानमन्त्री शरीफको भनाई अमेरिकाद्वारा इराकमा रहेको आफ्नो दूतावासको लागि सेना पछ्याउने तयारी र विश्वकप फुटबलमा आज राति दुईवटा